प्रभावकारी स्वास्थ्य सेवा कोव रत्नगर मेडिसोड टाड़ी चौक चित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 बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवासी सेवा तथा हार्ड जो प्रत्यारोपण पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने जम सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुनिने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युरसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस चार पारा, चार पारा, चार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 नेकपा माओवादी वार्ताका लागि गम्भीर नभएको उच्च स्तरीय राजनैतिक समितिको निष्कर्ष निर्वाचनबाट भाग्ने दलहरूको कदम प्रतिगामी भएको ठहर राजावादीको षड्यन्त्रमा नफसी चुनावमा भाग लिन नेकपा माओवादीलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको आग्रह एमाले नेता नेपाल पाँच भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता नेपालको समस्या नेपालीबाटै सुल्छाउनुपर्ने चाहना भारतीय नेताहरूको भएको नेता नेपालको भनाई अस्थायी शिक्षक सङ्घर्ष समिति चितवनद्वारा शिक्षकहरूको जिम्मेवारी बाँडफाँड दादिङ दाङ र गुल्मीमा आज भएका सवारी दुर्घटनामा चारजनाको ज्यान गयो अमेरिकामा एक व्यक्तिद्वारा गोली हानी छजनाको हत्या लिबिएको बेन्जागी सहर बा, एक हजारभन्दा बढी कैदी जेल तोडेर फरार र सोह्र वर्ष सा मुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा भारत र अफगानिस्तानको बिच बिचको खेल गोलरहित बराबरीमा जारी No उच्च स्तरीय राजितर नया टक पत्रचार गरे पनि विभिन्न वाहनमा नेकपा माओवादी वार्ता तथा संवादबाट भाग्न खोजेको निष्कर्ष निकालेको बैठकले आफ्नो गरेको ए नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो बैठकले निर्वाचनबाट भाग्ने दलहरूको कदम प्रतिगामी भएको ठहर समेत गरेको छ यसअघि ललितपुरको कुपणोल एक होटलमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य सहित चार दलका नेताहरूसँगको छलफलमा वैद्यले सशर्त वार्ता नगर्ने जना निर्वाचन हुने शर्तमा अन्य मागहरू सम्बोधन गर्न सकिने चार जनाएपछि नेकपा माओवादीले यो शर्तमा वार्ता हुन नसक्ने जनाएको छ वैद्य पक्षले चार दलको संयन्त्र खारेज वर्तमान खिल नेतृत्वको सरकार विघन हुनुपर्ने र गोलमेच सम्मेलन गरी संविधान निर्माणमा बैठकमा निर्वाचनलाई सम्पन्न गर्नका लागि आ आफ्नो पार्टी सक्रिय भएर लाग्ने सहमति भएको समेत नेताहरूले जानकारी दिएका छन् यस्तै बैठकमा क्षेत्र निर्धारण आयोगका विषयमा देखा परेका समस्या समाधानका विषयमा सामान्य सलफल भए पनि निष्कर्ष निकाल्न सकेनन् मधेसवादी दलहरूको दबावपछि क्षेत्र निर्धारण आयोगले बढ्दो जनसङ्ख्याका आधारमा पछि व्यवस्था मिलाइदिन समितिलाई आग्रह गरेको गरेको भए पनि दलहरू टुङ्गोमा पुग्न सकेका छैनन् पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पाँच दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्काउनु भएको छ तीन सदस्य टोलीसहित फर्कनुभएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसित कुरा गर्दै आफूले भारतको सद्भावना भ्रमण गरेको बताउनुभयो नेपालको समस्या नेपाली र रा नेपालको राजनैतिक दलले सुल्झाउनु चाहना भारतीय नेताहरूको भएको उहाँले बताउनुभयो उहाँले चुनाव लगायतमा नेपाली दलहरूको एकता परिहारी हुनुपर्ने भारतको धारणा रहेको बताउनु नेता ने भ्रमण में आपू प्रधानमंत्री शुरू भैया मध्य पहाड़ी राजायतला सुचारू करने बारे छलफल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादीको षड्यन्त्रमा नफसी आगामी मङ्सिर चार गति हुने संविधान सभाको निर्वाचनमा भाग लिन नेकपा माओवादीलाई आग्रह गर्नुभएको छ निर्दलीय र चारदलीय सिन्डिकेटकै सरकार भए पनि निर्वाचनबाट डराउन डराएर भाग्नुभन्दा भाग लिएर लोकतन्त्र र गणतन्त्रको संस्थागत गर्नु आवश्यक भएको केसीले बताउनुभयो आगामी बारे पार्टी प्रशिक्षणका लागि बागलुङ पुग्नुभएका केसीले प्रगतिशील पत्रकार संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जस्तोसुकै अप्ठ्यारो भए पनि संविधान सभाबाट संविधान लेख्नु पर्नेमा जोड दिनुभयो संविधान सभाभित्र संसद पनि रहने हुँदा दलीय सरकार निर्माण र सरकारको नियन्त्रण गर्न सकिने भएकाले निर्वाचन अनिवार्य भएको केसीले स्पष्ट पार्नुभयो चुनाव भाँड्ने र पूर्व राजा राष्ट्रिय भन्नुभयो राजगद् सुरक्षाका लागि राजाहरूले देशको अखण्डता र राष्ट्रियता धरापमा पारेका थिए दुई सय चालिस वर्षसम्म राजतन्त्रले अधिकांश समय राजगद्दी मात्र सुरक्षा गर्दै जनतालाई धोका दिएको केसीको आरोप छ राष्ट्रता को नारा भज्द जनता नौकर बनाने लखन न नहुने केसी को तर्क एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य जोगबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल धाल प्रचण्डलाई जताभावी अरू दललाई गाली नगर्न सुझाव दिनुभएको छ आज बिहान पाल्पाको तानसेनमा भएको कार्यक्रममा पूर्व सभासद महराले नेताहरूले जथाभावी बोल्दा सहमति र समझदारीमा अप्ठ्यारो पर्ने भन्दै सचेत गराउनु भएको हो बनेपामा प्रचण्डले नेकपा माओवादीलाई इंगित गर्दै चुनाव भाड्न केही स्यालहरू गाउँ र तिनीहरूलाई सिंह बनेर परास्त गर्न निर्देशन दिएको भोलिपल्ट महराले यस्तो आग्रह गर्नुभएको हो बाबुराम भट्टराले पदबाट राजीनामा दिनु गल्ती भएको भन्दे उहाँले पार्टीलाई एक भएर अघि बढाउने बेलामा पदै छोडेर बाहिर बस्दा कार्यकर्तामा नकारात्मक असर परेको बताउनु भयो राष्ट्रिय दलित आयोगले मोरङको बेलबारीमा दलित महिलालाई गरेको अमानवीय बे व्यवहारको घटनालाई तोडमोड गरेर पीड़कलाई अनुमुक्ति दिन लागिको आरोप लगाएको छ आज रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुशीला शिरपानी ठकुरीले प्रशासनले घटनालाई सुवाछुत कसुर ऐन अनुसार मुद्दा चलाउन आनाकानी गरिएको भन्दै पीडितले न्याय नपाउने अवस्था आए प्रतिरोध गर्ने चेतावनी दिनुभयो आयोगले सदस्यहरू खेमबहादुर नेपाली र अनिता परिवारलाई स्थलगत अध्ययन गर्न खटाएको र महिला आयोग मानवाधिकार आयोगसँग मिलेर न्याय दिलाउने अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो आयोगका सदस्य सचिव भुवन सुनारले दोषीमाथि तत्काल कारवाही थाल्नुपर्ने पीडितलाई पुनस्थापना र क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो साम सात गते मोरङ बेलबारेकी एक दलित महिलालाई स्थानीय गैरदलित समुदायले कालोमोसो दलेर जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका थिए लामो समयदेखि स्वतः स्थायी हुनुपर्ने माग राख्दै आएका अस्थाई करार र ज्यालादारी कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आज रिपोर्ट क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एघार बजे माघ आन्दोलनको कार्यक्रम घोषणा गरेको हो संघले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन सोह्र गते बिहान साढे घण्टा सामान्य प्रशासन मन्त्रालयमा धरना साउन अठार गते बिहान साढे एघार बजीदेखि घण्टा अर्थ मन्त्रालयमा धना र साउन एक्कीस गते कर्मचारी काम बंद करने रो नंबर प्लेट भैया सवा... सरकारी सवारी साधन चल नदिने रहें पत्रकार सम्मेलन में का अध्यक्ष राशन कारकी ने आपूर को मांगला पूरा करदारूकता नदे थपगढ़ आंदोलन को, को कार्यक्रम जारी करने चेतावनी दूंभ वहां सरकारी सेवा में रहेपनी आप विभेद सब खा विभेद को अंत्य कर जिकिर कर संघ ने दुई सय चालीस दिन काम कर सब अस्थायी करार ज्यालादारी रेकेदारी कर्मचारी स्वतः स्थायी स्थायी सर तलब भत्ता पोसाक विधा खर्च बिमा सञ्चयकोष र ग्रेडको व्यवस्था गर्नुपर्ने दुई हजार सन्ताउन्न सालको बजेट मार्फत रोकेको स्थायी प्रक्रिया रोकिनुपर्ने संविधानसभाको निर्वाचनमा जुन ठाउँमा कार्यरत त्यही मतदान गर्न पाउने व्यवस्था ठेकेदारी कर्मचारीलाई न्यूनतम अठार सय र जेरादारीको हकमा दैनिक छ सय पचास रुपियाँ श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने लगायतका मागहरू अघि सारेको छ आज जुलाई 28 तारिक विश्व हेपाटाइटिस दिवस यो हेपाटाइटिस छ यसलाई बुझौँ र यसको सामना गरौँ भनी नाराका साथ दिवस मनाइएको छ विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ का अनुसार झन्डै 24 करोड मानिस हेपाटाइटिस बी र पन्ध्र करोड मानिस हेपाटाइटिस सीको दीर्घकालीन सङ्क्रमणबाट ग्रसित छन् त्यस्तै हरेक वर्ष हेपाटाइटिसको कारणले करिब दस लाख मानिसको मृत्यु हुने गरेको छ हेपाटाइटिस भाइरस कलेजमा सङ्क्रमण गर्ने भाइरस हो यसैबीच हेपाटाइटिस रोगको अवस्था र बस्ने भएका विषयमा सहकर्मी सम्झना श्रेष्ठले नारायणी सामुदायिक अस्पतालका फिजिसियन डाक्टर महेन्द्र अग्ररी कुराकानी गर्नुभएको छ हेपाटाइटिस भनेको कलेजोको एक किसिमको रोग e, हो जुन चाहिँ विभिन्न कारणहरूबाट हुन्छ कमन कारणहरू मध्ये भाइरल इन्फेक्सन हेपाटाइटिस ए र ई सबभन्दा कमन खानपिनले हुने हेपाटाइटिस हो त्यसै ब्लड र अन्य किटाणुहरू सर्ने हेपाटाइटिस बी र सी हो जुन चाहिँ अलिक खतरा हुन्छ र यसको क्रोनिक रूप पनि देखिन्छ यस्तै अत्याधुनिक मात्रामा रक्षी सेवन करने मैं अलकोहलिक हेपाटाइटि लाइने वो जो चाहे जंडी ज्वर वैक्सीन लक्षण लाश परिस्थिति को खानपिन को कारण मोटोपन बढ़ी भैरक अवस्थकोहलिक हेपाटाइटि भेरे मात्रा में देखि रेपाटाइटिस दिन नौ दिन प्रतिदिन मोटोपन को कारण के हेपाटाइटिस बढ़् क्रम में मानिसहरू अत्याधिक मात्रामा सेवन गरेको कारणले गर्दाखेरि अल्कअलिक हेपाटाइटिस देखिँदैछ र बढी मात्रामा वेस्टर्नाइज मा वे भइरहेको मुलुकमा चाहिँ रगतबाट सेक्सुअल कन्ट्याक्टबाट सर्ने हेपाटाइटिस हेपाटाइटिस पिरसी पनि उत्तिकै नै बढी मात्रामा फैलिरहेको छ यो हेपाटाइटिस लागेको लक्षणहरू के हुन्छ कसरी बुझ्ने किपाटाइटिस लाग्यो हजुर हेपाटाइटिस अथवा लिभरको असरहरू कस्तो आउँछ भने डन्डिस हुने सुरुमा डन्डिसको मात्रा बढ्दै बढ्दै जाने खान मन नलाग्ने बान्सा हुने र ज्वरो आउने यी सामान्यतया लक्षणहरू इन्फेक्सियस हेपाटाइटिस अर्थात् हेपाटाइटिस ए र यी जुन खानपिनबाट सर्ने हुन्छन् त्यसमा देखिन्छ त्यसै गरेर हेपाटाइटिस बी र सीको लक्षणहरू चाहिँ डन्डिस मात्रै पनि आउन सक्छौँ जस्तो यसको अवस्था कस्तो छ अहिले यो सिधोमा भनौँ न अबुवायाममा पोल्युटेड पानीहरूको कारणले गर्दाखेरि खानपिनमा राम्रो ध्यान नदिँदाखेरि भाइरल हेपाटाइटिसको बिरामीहरू दिउँ जसो हाम्रो अस्पतालहरूमा देखिन्छन् र घरमा भएर रोपेर लिइरहेका छन् र यीमध्ये कमै मात्रामा क्रोनिक हेपाटाइटिस हुने खालको जस्तो हेपाटाइटिस दिदी अलिक कमी मात्रामा देखिन्छ यो रोगबाट बस्ने कसरी के गर्दाखेरि भाइरल हेपाटाइटिस अथवा इन्फेक्टियस हेपाटाइटिसबाट बस्नु स्वच्छ सफा पानी खानु पर्यो खानेकुरा हाट पखा खानु बाल पानी पखा खानेकुरासग सफा सुंदर ठावे पखा खानु जिस भाइरल हेपाटाइटिस बच्न सकता रानस रक्स खाइदि भलकहलिक हेपाटाइटिस बच्चे और मोटोपान को मात्रा धेरे बढ़ाने भेज एक्सर्साइजगर भाई नन अलकोहलिक हेपाटाइटिस बच्न सकता बाँकी समाचार अस्थायी शिक्षक सङ्घर्ष समिति जिल्ला कार्य समिति चितवनको आजको भेलाले शिक्षकहरूको जिम्मेवारी बाँडफाँड गरेको छ दुई हजार त्रिसठी वैशाख दसपछि नियुक्त भएका अस्थायी शिक्षकहरूको भेला एवं साङ्गठनिक गतिविधि छलफल कार्यक्रमले पाँचवटा क्षेत्रमा शिक्षकहरूको जिम्मेवारी अनुसार क्षेत्र नम्बर एकको संयोजकमा गणेशपलिया क्षेत्र नम्बर दुईको संयोजकमा भीमबहादुर कड्का क्षेत्र नम्बर तिनको संयोजकमा पदमबहादुर चेपाङ क्षेत्र नम्बर चारको संयोजकमा विष्णु प्रसाद पौडेल र क्षेत्र नम्बर पाँचको संयोजकमा सुमन सिलवाल चयन भएका छन् साथै आर्थिक संयोजकमा लोक प्रसाद चापागाईलाई जिम्मेवारी दिएको छ भेलाले अस्ता शिक्षकहरूको सेवा शर्त र सुविधाका लागि पर्चा पम्पलेट अन्तर्क्रिया लगायतका कार्यक्रम भोलिदेखि गर्ने र आगामी शनिबार पेशागत संगठनसंग संग अंतक्रिया करने कार्यक्रम तयगरिक समिति समितिका कार्यवाहक अध्यक्ष ज्योतिनारायण ढका ने जानकारी दूंभ कार्यक्रम समितिका का केन्द्रिय हीरा हिरामणी चापागाई को प्रमुख आतिथ्यता में संपन्न थियो। बालकुमारी कन्या उच्च माध्यमिक विद्यालयमा विद्यालयका निकालेका महिला शिक्षिकाहरूको पुनर्वहाली माग गर्दै आज चितवनका राजनैतिक दलका प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएका छन् विद्यालय व्यवस्थापन समितिले पूर्वाग्रही ढंगबाट शिक्षिकाहरू निकालेको भन्दै चरणबद्ध आन्दोलन भएको बेला जिल्लाका प्रमुख राजनैतिक दलका प्रमुखहरूले ब्रज शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् न्यायका लागि भन्दै आन्दोलनरत शिक्षिकाहरूको आन्दोलनमा आफहरूको ऐक्य राजनैतिक दलहरूले प्रमुख दल जिल्लाधिकारी मार्फत विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयलाई निर्णय सच्याउन दबाब दिने र सो निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने बताएका छन् संघर्ष समितिले आफ्नो माग पूरा गराउन विभिन्न चरणका दबावमूलक कार्यक्रम गर्दै आएको थियो ज्ञापन पत्र बुझ्दै शर्माले समस्या समाधानका लागि ठोस पहल गर्ने बताउनु उहाँले जिल्ला शिक्षाधिकारी रमाकान्त शर्मालाई टेलिफोन गरी समस्या तत्काल ितिले विद्यालयको प्रवेशद्वारमा लगाएको ताला अभिभावक तथा ता विद्यार्थी आफूहरूको पढ्न पाउने नैसर्गिक अधिकार वञ्चित भएको भन्दै विद्यार्थीले ताला फोडेको आज विज्ञप्ति जारी गरी जानकारी गराएका छन् कास्कीमा सातौँ पटक एच जिबाड एन वान जीवाणु भेटिएको क्षेत्रीय पशु निर्देशनालय पोखराले नमुना परीक्षणपछि पुष्टि गरेको हो लामा सरको गरबुजा हाउस र धारापा धारापाटनमा शिव पौडेलले पालेका बोइ बोइलर कुखुरामा एच फाइभ ए वान जीवाणुको सङ्क्रमण भेटिएको क्षेत्रीय पशु निर्देशक डाक्टर वंशी शर्माले जानकारी दिनुभयो यसअघि गत माघ महिनामा पनि कास्कीका विभिन्न ठाउँमा बर्ड भेटिएको थियो यात्रुवाहक बस दुर्घटना हुँदा दाङमा दुईजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् काठमाडौँबाट धनगढी जाँदै गरेको डाचारक तिन नम्बरको रात्रि बस दाङको लम्हही अमलिया सडक खण्डको च्याउखोला भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा कैलाली प्रतापुर चारका अठार बसे चौधरी र बसका सहचालकको मृत्यु भएको इलाका प्रहरीकाले अमलियाले जनाएको छ चौधरीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको भने बसका सहचालकको घटनास्थलमा नै गएको हो मृत्यु भएका बसका सह चालक को सकेको नाम ठेगा खोलना सकते बस रोकी राखेको रोक घायदिया चार, चार, चार, चार बहादुर बुढ़ा मगर रैलालिकी सावित्रचार्य अवस्था गंभीर रहकर प्राक चार अवस्था भी सामान्य घाइते सब को मेडिकल कलेज कोहलपुर में उन्नाइस वर्षीय कुमार विकको घटनास्थलमा मृत्यु भएको प्रहरले जानकारी दिएको छ नेकपा एमाले धादिङले आह्वान गरेको बन्दको कारण तीव्र गतिमा सवारी चलाउँदा बसको ढोकामा रहेका सहचालक फुत्किएको प्रहरले जनाएको छ उता गोलमे जिल्लाको जोहाङ गाविसमा आज जो भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ घटनामा एघारजना घाइते भएका छन् घाइते मध्ये चारजनाको अवस्था गम्भीर छ खैरणीबाट बुटबल तर्फ जाँदै गरेको लु एक सन्ताउन्न चौरानब्बे नम्बरको बस जोहाङ गाविस बाँदरे भन्ने स्थानमा दुर्घटना हुँदा गोल्मेकी रूपाकोट गाविस तिनकी एक्काइस वर्ष स्वस्थी माझीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिनुभयो घाइतेमध्ये गम्भीर चारजनालाई थप उपचारका लागि पाल्पा रिफर रिफर गर, गरिएको र अनेक स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ अब पालो अर्पण सुना हिजो हामीले सोधेका थियौँ दलका नेताहरूको पालोपालो भ्रमणको लागि विदेशी प्रवृत्तिलाई तपाई के भन्नुहुन्छ ए द्विपक्षीय हितका लागिगत स्वार्थ र सी परम्परा नै हो तपाईँले पठनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए द्विपक्षीय हितका लागि भनेमा एकतिस प्रतिशत व्यक्तिगत स्वार्थ भनेमा तेइस र सी परम्परा नै हो भनेमा छयालिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि ए नेकपा जोगबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रश्नलाई जताभावी अरू दललाई गाली नगर्न दिएको सुझाव प्रति तपाईँ के भन्नुहुन्छ ए सहमति र समझदारीमा अप्ठ्यारो पर्ने चिन्ता बि अनुशासनको पाठ र सब लाग भएको अर्पण जन आवाज मोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर एप एक बी ओ यलेल पोल टाइप गरी, आफुले लागे को उत्तर ए बी वी टाइप करी चौवालीस पचपन व पैंतालीस पचपन्न मक्र अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायग हेटोडा बिग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुग्लिन मुगलिन ओबिसी काठमाडौँ मुग्लिन दमली पोखरा नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्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 अन्तर्राष्ट्रिय समाचार अमेरिकाको फ्लोरिडा राज्यमा एक व्यक्तिले अन्नधुना गोली हानी छजनाको हत्या गरेका छन् फ्लोरिडा राज्यको हियालिसा हियालिया शहरको पाँच तले भवन रहेका ती व्यक्तिले आफू बस्दै आएको पाँचै तलामा आगो लगाउनुको साथै छजनालाई गोली हानेर हत्या गरेका हुन् आग लागेपछि भगदौड मचिएको बेला गोली हानेर पाँचजनाको हत्या गरेको र पार्किङमा गाडी निकाल्ने क्रममा अर्को व्यक्तिलाई पनि गोली हानी हत्या गरेको बताइएको छ भवनमा आगो लगाएर सोही भवनका दुईजनालाई कब्जामा लिइरहेको बेला पुगेका प्रहरी कारवाहीमा उनी पनि मारिएका छन् उता लिबियाको बेनगाजी शहरबाट एक भन्दा बढी कैदी जेल तोडेर फरार फरार भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् बेन गाजी सुरक्षा विभागका एक प्रवक्ताका अनुसार भागेका मध्ये केही कैदीलाई फेरि पक्राउ गरिएको छ यद्यपि कतिजनालाई पक्राउ गरियो भन्ने बारेमा भने खुलाइएको छैन कैदीहरू जेल तोडेर भाग्नु अघि त्यहाँ जेलभित्रै भिडन्त हुनुको साथै बाहिर बाटो समेत आक्रमण भएको थियो आफ्नो इलाकामा जेल राखिएको भन्दै आक्रोशित सो क्षेत्रका स्थानीय बासिन्दाहरूले कारागारमा आक्रमण गरेका थिए खेल समाचार सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले भारत र अफगान अफगानिस्तान बिचको खेल भइरहेको छ ललितपुरको लगनखेलको आर्मी मैदानमा जारी खेलमा चौवन्न मेरोको खेल, खेल समाप्त हुँदासम्म दुवै टोलीबाट कुनै पनि गोल हुन सकेको छैन भारतसम्म बीको विजेता सा। हो भने अफगानिस्तानसम्म एकको उपविजेता हो आजको खेलको विजेताले उपाधिको लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ नेपालले शनिबार भएको पहिलो सेमी फाइनलमा बङ्गलादेशलाई पाँचैको फराकिलो अन्तरले हराएको थियो तेस्रो एक दिवसीय क्रिकेटमा जिम्बावले दिएको एक सय चौरासी रनको लक्ष्य पक्षाउँदै भारत यति बेला जवाफी ब्याटिङमा रहेको छ उसले 6.4 दशमलव चार ओभरको समाप्तिमा एक विकेट गुमाएर उनातिस रन जोडेको छ अब भारतलाई यो खेल जित्नको लागि त्रिचालिस ओभरमा एक सय पचपन्न रनको आवश्यकता रहेको छ उसँगझै नौ विकेट रहेको छ भारतका लागि शिखर धवन बाह्र र विराट कोहली एक रन बनाएर क्रिजमा रहेका छन् पाँच एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारत दुई, दुई सुनाले अगाडि रहेकाले आजको खेल जितेमा भारतले श्रृङ्खला आफ्नो पक्षमा पार्नेछ उता दक्षिण अफ्रिका र श्रीलङ्का बीचको तेस्रो टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सैतिस ओभरको समाप्तीमा छ विकेट गुमाएर एक सय तिहत्तर जोडेको छ पाँच एक दिवसीय श्रृङ्खलामा श्रीलङ्का दुई एकले अघिरहेको छ यस्तै आजै मध्यरातमा पाकिस्तान र वेस्ट इन्डिजबीचको दोस्रो टी ट्वेन्टी क्रिकेट पनि हुँदैछ पहिलो खेलमा जित हात पारेको पाकिस्तान दोस्रोमा पनि जित आत्मसात गर्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने दाउमा छ घरेलु टोली वेस्ट इन्डिज भने श्रृङ्खला बराबरी गर्ने प्रयासमा रहनेछ आज बिहान सकेको पहिलो खेलमा पाकिस्तान दुई विकेटले विजयी भएको थियो नेक माओवादी वार्ता कांभीर नच्च स्तरीय राजनीतिक समिति को निष्कर्ष निर्वाचन भागने दलहर को कदम प्रतिगामी ठहर राजावादी को षड्यंत्र में नफसी चुनाव में भाग लि नेक माओवादी राष्ट्रीय जनमोर्चा का अध्यक्ष केसी को आग्रह एमाले नेता नेपाल पास दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता नेपालको समस्या नेपालीबाटै सुल्झाउनु पर्ने चाहना भारतीय नेताहरूको भएको नेता ने नेपालको भनाई अस्थायी शिक्षक समिति चितवनद्वारा गुल्मीमा आज भएका सवारी दुर्घटनामा चारजनाको ज्यान गयो अमेरिकामा एक व्यक्तिद्वारा गोलीहानी छ जनाको हत्या लिबियाको बेनगाजी शहरबाट एक भन्दा बढी कैदी जेल तोडेर फरार र सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमी फाइनलमा भारत र अफगानिस्तान बीचको खेल गोलरैत बराबरीमा जारी पाँच बजेपणिन सकियो सहकर्मी ध्रुव इस और